नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल इस्टु विभिन्न माग राखेर यति बेला आन्दोलित भएको छ सरकारी तलब स्केल नियुक्ति पत्र महँगी भत्ता लगायतका माग राखेर नेपाल इस्टु आन्दोलित बनेको हो नेपाल इस्टुका जिल्ला उपाध्यक्ष गणेश शर्मा पौडेल शिक्षा नियमावलीमा सरकारी र निजी विद्यालय शिक्षकहरूको तह एउटै हुने तर निजी विद्यालयका शिक्षकको हकमा त्यस्तो हुन नसक्दा शिक्षकहरू भोकै बस्नु पर्ने आन्दोलनमा उत्रिएको बता बताउनुहुन्छ शिक्षा निवालीमा उल्लेख गरिएको छ स्कुलमा पढाउने मास्टरहरू र बोर्डिङमा पढाउने मास्टरहरूको तह एउटै हुनेछ सेवा सुविधा र सरतरी एउटै हुनेछ भनेर जुन लेखिएको छ त्यसमा तमाम शिक्षकहरू जो निजी क्षेत्रमा कार्यरत छन् तिनीहरूले अहिलेसम्म पाएको अवस्था छैन र यी शिक्षकहरू कहिलेसम्म भोकै भेटमा आफ्ना विद्यार्थीहरूलाई भोलिका भविष्यका कर्णधारहरूलाई कति भोकै भेटमा पढाउन सक्छन् र यसको लागि जब सवाल गर्नुको लागि नै यो आन्दोलनको शुरूआत भएको प्रत्येक वर्ष सरकारी कर्मचारीको तलब बढ्दै गएको छ त्यसै अनुपात मा तलब पाउन निजी विद्यालयका शिक्षकहरू पनि आन्दोलित हुने गर्दछन् निजी विद्यालयले गर्दै आएको शोषणको विरुद्ध आन्दोलन गर्नु परेको र आन्दोलनबाटै माग पुरा हुने भएकाले यस पटकको आन्दोलन निर्णायक बन्ने नेपाल स्टुका केन्द्रीय सदस्य तथा नारायणी अञ्चल इन्चार्ज केशवराज पाठकको भनाइ छ लामो समयदेखि पीडित रहेका सम्पूर्ण शिक्षक कर्मचारी मित्रहरूलाई निजी विद्यालयले गर्दै आएको जुन श्रम श्रम सर, शोषणको कुरा छ त्यसबाट मुक्त गराउन र उहाँहरूले लामो समयसम्म निजी विद्यालयमा खर्चिनु भएको समयको बाबत त्यसबाट आउनुपर्ने जुन पारिश्रमिक हो त्यस के दिलाउनको लागि अहिलेको आन्दोलन विगतमा पनि हामीले आन्दोलन नगरेसम्म नदिने र आन्दोलन गरेपछि सम्बन्धित सरकार अल पक्षहरूबिच एउटा वृहत छलफल भइसकेपछि यो दिने परम्परा छ सम्भवत हामीले लामो समयदेखिको विभिन्न माग पूरा गराउन नेपाल इस्टुले आन्दोलनका कार्यक्रम अन्तर्गत नै एक दिन विद्यालय समेत बन्द गर्ने जनाएको छ माग पूरा गराउन भन्दै शिक्षक नै आन्दोलित बन्दा नकारात्मक नजाला भन्न सकिन्न नेपाल इस्टुका केन्द्रीय सल्लाहकार शेखर शर्मा शैक्षिक सत्रको तालमेल र नीति मिलाउन सकिएको खण्डमा सहज हुने बताउनुहुन्छ समस्या देखा पड़े तलब वृद्धि कैलेंडर अनुसार अथवा कतने शैक्षिक संस्था संचालन हो गई बीच को तालमेल नमिने भर यह समस्या देखा पड़े खास अब यह नीतिगत रूप में भी अब इस मिला सकने सहज होने हमें लग संगत विद्यालय का शिक्षक राखे माग पूरा करद्यालय संचालक सजिले राजी हो सक तर विद्यालय संचालक ने दब शोषण नगरी शिक्षकहरूको जायज र पूरा हुन सक्ने मागको सम्बोधन गर्नुपर्छ जसले संचालक शिक्षक विद्यार्थी अभिभावकलाई अप्ठ्यारो पर्ने थिएन